नेपाली गीत सविशेष प्रस्तुति अजर अमर गीत स्वर्णिम युग का गीतर सुंदर दस्तावेज अजर अमर गीतर प्राविधिक मित्र शशीन्द्र गौतम का साथ यो प्रस्तुता प्रकाश सामी को शालीन अभिवादन आजको पचासियौ श्र हामी चर्चा गर्दैछौं पहिलो मानक गीतका बारेमा जुन गीतको कथामा कार्यक्रमको शुरूआतमा हामी चर्चा गर्नेछौ चैत्र महिनामा जन्मिएका केही श्रष्टाहरूका बारेमा चैत्र महिनामा गीतकार वासु शशिको जन्मदिन पर्छ रेडियो नेपालका प्रथम गीतकार शंकर लामिछानेको जन्मदिन पर्छ त्यसै हामी भीमदी तिवारीलाई सम्झना गर्न सक्छौ उपन्यासकार पारिजातको पनि फागुनको अन्तिम जीवनमा सिक्न कहिले छाडिँदैन रहेछ वा भनौं जीवनले हामीलाई सिकाउन छाड्दैन रहेछ सिक्ने कुरामा अल्छी मानेको भए जीवन झर्किँदो रहेछ र कुकुरलाई पनि गुरूको अवतार बनाई पठाइदिँदो रहेछ जीवन एक प्राध्यापक निबन्धबाट निबन्धकार शङ्कर लामिछानेको यो पंक्तिसँगै आजको कार्यक्रममा हार्दिक स्वागत छ आज को कार्यक्रम को पहलो गीत आधुनिक संगीतलाई शुरूआत करने गायक संगीतकार रतनदास गायक संगीतकार गीतकार रत्नदास प्रकाश गीत गाए आप शब्द आपकल तर कवी माधव घिमिरी को पहलो रचना गीत को आकार दिए रतनदास प्रकाश कविवर मधव घिमिरी भन्न म गीतकार बनाउने नै मास्टर रतनदास प्रकाश हुन् मास्टर रतनदास प्रकाशले माधव घिमिरेलाई गीत लामो लेख्नु हुँदैन गीत जम्मा आठ लाइनको हुनुपर्छ यसका दुई पंक्ति र एउटा मुखडा हुनुपर्छ भनेर सिकाएपछि माधव घिमिरेको पहिलो गीत रेकर्ड गराए रतनदास प्रकाशले आफ्नै संगीतमा झमझम पानी पदन लगे मांगी माँ झल्या झूल फले को तारा कहाला कहाला दा माथी झुलकिए तारा पानी प्य आशा थोरा बारी बाल बग्न लगे मेगा संगीत को संसार कहीं रख आधा रात एकल उठी आज कल सुझू मा आज कल सुझू ै गाउँ गाउँ लग्छ झुमकिरीको झुमकिरीको साथ बुढी गाउँ जाउँ लग्छ झमझम पानी पऱ्यो आसारको रात कतिको आधारात्मक झम्किएको धारा अझमीको मनोमनै सम्झिएको प्यारा को प्यारा पानी गे मन गर्ष हर्ष जम जम।, जम जम पानी पर्य असार को रात राष्ट्र कवि माधव घिमिरेको रचनामा रेकर्ड भएको पहिलो गीत मास्टर रतन दास प्रकाशको संगीत र स्वरमा मास्टर रतनदास प्रकाशले आफ्नै निर्देशनमा महेन्द्र संगीत निकेतन खोलेपछि त्यहाँ संगीतकार बच्चु कैलाश जगतमर्दन थापा पुष्प नेपाली कृष्णमान जस्ता थुप्रै संगीत साधकहरू शरीक भए आज माधव घिमिरेको रेकर्ड भएको यो पहिलो गीतको चर्चासँगै अब हामी लाग्नेछौ नेपाल र प्रवासलाई जोड़ने एउटा गीतको प्रसंगबाट यद्यपि नारायण गोपाल र गोपाल योजनले उन्नाइस मार्चमा मीत लगाएपछि मितेरी संगीतको शुरूआत भयो वा अम्बर गुरूङले नौ लाख तारा उदाय गाएपछि भारतीय नेपालीको स्वर नेपालको भूभागमा गुन्जिन थाल्यो तर धर्मराज थापाले नेपाली गीत गाउँदै नेपालीले माया मार्योवरीलाई गाएर भारतको प्रवासमा हिँड्न थालेपछि नेपालीहरूमा सांगीतिक जागरणको युग आयो तर आकाशवाणी खरसाङमै गीत गाउँदै आएकी दिलमाया खातीलाई रेडियो नेपालले पन्ना युगल गीत गाउन आग्रह गरेपछि शिवशंकरको संगीतमा पहिलो गीत रेकर्ड गराउन दिलमाया खाती काठमाण्डु आइन् र दिलमाया खातीले पन्ना काजीका साथमा यो पहिलो गीत गाईन् यो गीत निकै लोकप्रिय भएको थियो दिलमाया खातीको स्वरलाई पन्ना काजीसँगको यो सह स्वरब्ध भएको यो गीतमा शिवशंकरको संगीत डा रामान त्रसितको शब्द यो गीत दिलमाया खातीको नेपालसँग परिचयकरण भएको पहिलो गीत मानिन्छ आजको कार्यक्रमका बारेमा सुशीला सिलवालले लेख्नु भएको छ हाम्रो फेसबुकमा अजर अमर संगीतको पर्खाईमा आज तारा थापा दिदीको गीत सुन्न पाइन्छ होला भनेर कमल कार्की लेख्नुहुन्छ स्तरीय प्रस्तुतिको रेडियो कार्यक्रम केही मनोरञ्जन केही बौद्धिक खुराक भनेर लेख्नुभएको छ भने मनोज कुलुङ लेख्नुहुन्छ आज पनि रोचक कार्यक्रम कति सफल भयो होला ती कति विफल अनि कड़ा मेहनत बारे पनि जानकारी पाइने नै भो छुटाउने कुरै भएन तैपनि छुट्नुहोला तपाई छुट्नुहोला समयमा नै तयारी हुनुहोला अझ राम्रो गीतहरू भनेर लेख्नुभएको छ मनोज कुलुङले भगवान पोखरेल लेख्नुहुन्छ प्रकाश सर नमस्कार उहाँ मुलुक बाहिर रहेको हुनाले अजर अमर गीतहरू नियमित डाउनलोड गरेर सुन्ने गरेको छु सरले आफ्नै रोजाईमा एकपटक सुनाउनु भएको पीआर संगमको जहाँ बस्छ तिमी भन्ने बोलको गीत मिल्ने भए फेरि एकपटक बधाई दिनुभए आभारी हुनेथ भनेर दोहा कतारबाट भगवान पोखरेल लेख्नुहुन्छ विमल डाङ्गी हाम्रा प्रसिद्ध लोकगायक जो उहाँ अमेरिकामा हुनुहुन्छ उहाँ लेख्नुहुन्छ गीत संगीत में मा मायाजाल बुनऊ हई अजर अमर गीत सुनऊ हई साठो प्रकाशदायी को बोली हिजो भा आज रामो अजर अमर गीत आजभंदा झनई राम हाओस् भोलि जय अजर अमर गीत बीमल डांगी ने ध्वनि लोक गीत का ख्यातनामा व्यक्तित्व बिमल डांगी तारा था, तार था को सहायता अमेरिका में कार्यक्रम आज के कार्यक्रम में हम योटा पैल्व गीत को चर्चा करते जुन गीत का कारण ती गायक संगीतकार और गीतकार का बारे सर्वाधिक लोकप्रिय कथाहरूलाई जोड़दछ आज नारायण गोपालले गाएर सर्वाधिक चर्चित भएको एकजना युवा गीतकारको गीत जसलाई गीत आजसम्म पनि हामी सुन्ने गर्छौं र त्यही गीतका कारण धेरै युवा पुस्ताले नारायण गोपाललाई सम्झना गर्ने गर्छन् ती गीतकारसँग पनि सानो भलाकुसरी रहनेछ सा कार्यक्रमको अन्त्यमा तर यति बेला अर्का स्मरणीय गीतकार कवि ईश्वर वल्लभका बारेमा ईश्वर वल्लभ नेपाली कवितामा सबैभन्दा बुझ्न नसकिने भनेर चिनिने कवि हुन् भने, हुन भने गीतमा पनि उनमाथि त्यस्तै विवाद भयो मस्ट अण्डरस्टुड पोइट भनिन्छ ईश्वर बल्लभ वैरागी कांला र रा इन्द्रबहादुर राईको दार्जीलिङमा भेट हुन्छ त्यो भेट एउटा यादगार क्षणमा हुन्छ जति नेपालबाट एक कलाकार कलानाथ अधिकारी दार्जीलिङको गोर्खा दुःख निवारण संघको हलमा एकल साँझ गर्न पुग्छन् त्यहाँ कतैबाट ईश्वर बल्लभ आइपुग्छन् र ईश्वर बल्लभ बैराई कैंलाको त्यही भेट हुन्छ त्यसपछि ईश्वर बल्लभ नेपालको सप्तरीमा रामरी जोशीको स्कूलसँग आबद्ध भइरहेको शिक्षक अचानक दार्जीलिङ पुग्छन् र दार्जीलिङमा म्युनिसिपालिटी स्कूलको भवन निर्माणको ठेकेदारका रूपमा दार्जीलिङमा कार्यरत हुन्छन् त्यही बस्ता ईश्वर आफ्ना सिकर्मी डकर्मी कुल्लीहरूसँग मिलेर दिनभरि हिसाब लेख्छन् बेलुका, गीत लेख्छन् त्यस्तै एउटा गीत काठमाण्डु आइपुग्छ कुनै समय रेडियो नेपालका संगीतकार नाति काजीको संगीतमा तारादेवीको स्वरमा रेकर्ड हुन्छ यो ईश्वर बल्लभको पहिलो गीत चितवनबाट रश्मी लेख्नुहुन्छ चितवनमा सिनर्जी एफएममा आउने होइन र म यतातिर अहिले अघिबाट खोलेर बसेका अजर अमर गीतहरू त आएन नि कस्तो बोर भयो चितवनबाट र त्यसै हामीलाई धना पौडेलजी लेख्नुहुन्छ अमेरिकाबाट आज कार्यक्रम सुन्ने मौका नपाए पनि हार्दिक शुभकामना अर्पण गर्दछु कार्यक्रम सफल होस् भनेर उमेश सिक्देल को नजिकै हुनुहुँदो रहेछ उज्यालोमै बसेर कार्यक्रम सुन्न इच्छा रहेछ उहाँलाई तर समयले साथ दिएन उज्यालोको स्टेशन नजिकै छु आजको अजर अमर गीतहरू लाइभ सुन्न मन थियो तर परिस्थिति भएन रेडियोमा सुन्नेछु भनेर लेख्नुभएको छ गोकुल सापकोटा लेख्नुहुन्छ अबको समय बिल्कुल अजर अमर गीतहरूका लागि लेख्नु भएको छ त्यसै गरिकन फेसबुकमा हामीलाई राजेश्वर उदय पाल्पाबाट लेख्नुहुन्छ आत्मविश्वास र नियमित परिश्रम तथा सुसंगठित प्रयासको प्रतिफल आफ्नो कार्यक्रम अझ रम्रो गीतहरू नियमित रूपमा तथा हरेक श्रङखलाहरू एक र अर्कामा पृथक पाएका छौं बिर्सिएका हराएका सर्जकहरूलाई देश संगीतकर्मी र हामी सबैले करिब करिब नसम्झिएका गीत रचनाकार संगीतकार नायक गायकहरू र गीत निर्माणसँग जोड़िएको रोचक प्रसंगहरू एउटा सांगीतिक कार्यक्रमले भनौं वा सुन्दर प्रस्तुता ले गौतम जी वा सुफल काफ्लेजीको कारण हामी र भावी पीढ़ीको लागि सुन्दर उपहारको रूपमा सातामा तीन पटक सुन्ने जान्ने अवसर प्राप्त गरेका छौं अझ हाम्रो गीतहरू धन्यवाद प्रकाश दाजु भनेर लेख्नु भएको छ कुमारजाङ कार्की लेख्नुहुन्छ आई एम अलरेडी रेडी टू लिसन दिस हार्ट टचिङ एण्ड इन्फर्मेटिभ प्रोग्राम अफ नेपाली म्युजिक स्टोरीज एण्ड हिस्ट्री प्रेजेन्टेड बाई दि बेस्ट रेडियो स्टेशन अफ नेपाल लेख्नुभएको छ कुमारजाङ कार्कीजीलाई पनि हार्दिक धन्यवाद ईश्वर बल्लभको प्रसंगसँगै ईश्वर बल्लभका समकालीन कविमा बुपी शेरचनको सम्झना हुन्छ बुपी शेरचनलाई गीतकारका रूपमा कविका रूपमा सबैभन्दा बढ़ी निर्देशित गर्ने कविका रूपमा भीमदर्शन रोकाको सम्झना हुन्छ भीमदर्शन रोका नेपाली साहित्यमा मुक्तक विधालाई भित्र्याउने पहिलो श्रष्टा हुन् रात एक प्रहरी रात केवल एक प्रहर बाँकी छ प्रहर तीन प्रहरको अन्तिम असर बाँकी छ पश्चिम में पुगे एकली एउटा एक मेरे भर बांकी रात केवल एक प्रहर बांकी मुक्तक का कारण भीमदर्शन रोका ईश्वर वल्लभ नेश्वर बरहाल उर्दू को जोहार लवि चिना थे भीमदर्शन रोक्का पोखरा हुँदा काठमाण्डुमा प्रदर्शन गर्न आएको नाटक नाटक न्यास मार्फत गायक संगीतकार दीपश्रेष्ठ नाचघरको मंचमा देखिए र नाचघरको मंचमा देखिएकै समय उनलाई तत्कालीन राजाले तुरून्तै इनको गीत रेकर्ड गराउनु भनेपछि दीपश्रेष्ठ धरानबाट काठमाण्डु नाटकको मध्यान्तरमा गीत गाउन आएका थिए सौभाग्यले नेपालमा उनले पहिलोपटक नै दुईवटा गीत रेकर्ड गराउन पाए त्यसमध्येको पहिलो गीत यहाँ प्रस्तुत छ आज को देवता है जे श्रेष्ठको शब्दमा आफ्नै संगीतमा देवश्रेष्ठको रेकर्ड भएको पहिलो गीतसँगै हामी थियौं अहिले अझराम्र गीतहरूको पचास्यौं श्रमा आजको कार्यक्रममा हामी नारायण गोपालको एउटा गीत मार्फत लोकप्रिय भएका गीतकारकासँग पनि भलाकुसारी गर्नेछौ त्यसबाहेक तारा थापाको गीत पनि गी कुरा गर्नेछौ अर्ण लामाका गीतका पनि कुराकानी गर्नेछौ हामीले कार्यक्रमको शुरूआतमै माधव घिमिरेको पहिलो गीतको कुराकानीबाट कुराकानी शुरू गरेर हामी भीमदर्शन रोकाको मुक्तसम्म आइपुगेका थियौं हामीलाई हाम्रो फेसबुकमा सूरज उपाध्याय यूएसएबाट लेख्नुहुन्छ दोल्पा दुनै एकका सूरज उपाध्याय परदेशमा बसेर पनि यति राम्रो आफू नजन्मिएको बेला रचना भएका गीत सा। संगीत सुन्न पाउँदा साह्रै आनन्द आउँदो रहेछ संगीत साँचीकै हाम्रो संस्कृति नै रहेछ भन्ने पुरा विदेश आएर बुझ्दैछु सुरज उपाध्याय दुनै एक डोल्पाबाट उहाँको यो शुभेच्छाको लागि हार्दिक धन्यवाद त्यसै गरिकन हामीलाई आजको अजर अमर गीतहरूका बारेमा धेरै शुभेच्छाहरू प्राप्त भएका छन् त्यसमध्ये हामीलाई प्रेम नारायणजीले लेख्नु भएको छ आजको अजर अमर गीतहरू डाउनलोड गरेर सुन्नुपर्ने भएको छ विदेशी भूमिमा काम गर्नु त पर्यो नै पहिलो गीतको पहिलो कथा रोचक हुने आशा गर्दै यूएई आवुधाबीबाट तेज कवाय लेख्नुहुन्छ भेरी एक्साइटेड टू लिसन फर्स्ट सांग फर्स्ट स्टोरी वेटिंग फर इट भनेर लेख्नुभएको छ केसी अविशांत लेख्नुहुन्छ आज काठमाण्डु बाहिर छु प्रत्यक्ष सुन्न नपाउने अवस्था छ डाउनलोड गरेर सुन्नुपर्ने हो त्यसै गरिकन अमृत थापा लेख्नुहुन्छ चलिरहोस अजर अमर गीतहरू निरन्तर यसरी नै सदैव भन्ने सम्पूर्ण श्रोताहरूको चाहना छ चा। घायल तमु लेख्नुहुन्छ ढिलै भए पनि सुन्दैछु सर अझर अमर गीतहरू प्रभासी केशव लेख्नुहुन्छ आज दोस्रो पटक प्रत्यक्ष अजर अमर गीतहरू सुन्दै गरेको अवस्था कालजै नेपाली गीत संगीतका साथमा प्रकाश दाजुको आवाज अनि नेपाली संगीतको कहिले पनि नसुनिएको इतिहास आहा कति सुमधुर झमझम पानी पर्यो भनेर उहाँले झमझम पानी पर्यो असारको रातका बारेमा लेख्नु भएको छ राधेश्याम दिल लेख्नुहुन्छ दिन प्रतिदिन रोचकमाथि रोचक, रोचक प्रसंगका साथ कर्णप्रिय अजर अमर गीत सुन्दैछु प्रकाश दाई गणेश बस्याल लेख्नुहुन्छ आहाछ नारायण गोपालको गीतको प्रसंगमा झमझम पानी पर्यो असारको रात भन्ने गीत आज पहिलो पटक सुन्न पाए मुरी धन्यवाद भनेर यहाँहरू सबैलाई हार्दिक धन्यवाद घायल धन्य तमुज्यू प्रवासी केशवजी ज्ञानेश बस्यालजी राधेशम धेतालज्यू सुषमा देवगोडाज्यू र अब अर्को प्रसंग छ गाईका अरू लामाको गायिका अरूणा लामाको लामा पहिलो गीत भूपी शेरचनको शब्द अम्बर गुरूङको संगीतमा कलकत्तामा उन्नाइस सय एकसाठीमा रेकर्ड भयो अण जीवन सुखमय रूपमा संगीतकार शरण प्रधानसँग गासियो। र लामो नभए पनि एघार वर्ष चान्चुनको वैवाहिक जीवन चल्यो शरण प्रधानको देहान्त पछि अर्ण लामा एक किसिमले नेपथथ्यमा पर्नुभयो र गाउन र संगीतबाट टाढा रहनुभयो र त्यो अवसादको जीवनपछि पुनः गायन शुरू गर्दा अण पहिलो पटक अम्बर गुरूङको संगीतबाट राजेन्द्र थापाको गीतबाट सुरु गरिन् र त्यही गीतले फेरि अणा लामालाई गरायो गीतका बारेमा सुन्दै आनन्दित छु अजर अमर गीतहरू भनेर लेख्नु भएको छ कवि मुरारी सिगदेलले कवि मुरारी सिगदेल म सुकन दिन्न पानी काव्य संग्रहका एक सर्जक हुन् र भोली कवि दिनेश अधिकारीको हिन्दीमा प्रकाशन भएको पहिलो पुस्तक दिनेश अधिकारीका मात्र होइन ने? नेपाली कविहरूमै राजकमल प्रकाशबाट पहिलो पटक प्रकाशन भएको हिन्दी पुस्तक सम्वेदना किशोरको विमोचन कार्यक्रमका लागि तयारी गर्दै गरेका कवि मुरारी सिगदेलले यो सन्देश पठाउनु भएको छ भने त्यसै गरिकन कथाकार अतृप्त पाण्डेले लेख्नु भएको छ आफ्नै वस्तीमा गोली खाएर मर्दा रोई राजेश्वरी ओह प्रकाश सर म पत्थरको देवता होइन क्या गीत वा गायक देवश्रेष्ठ भनेर लेख्नु भएको छ कथाकार कवि अतिृप्त पाण्डेले यसै गरिकन दिनेश रावत लेख्नुहुन्छ वाह मा पत्थरको देवता होइन सारै मनसुनी गीत जय अजर अमर गीतहरू साउदी अरबबाट दिनेश रावत त्यसै गरिकन हाम्रा मित्र लेख्नुहुन्छ गणेश बस्यालजी नारायण वागलेको उपन्यासमा समेत उल्लेख भएको झमझम पानी पर्यो असारको रात भन्ने गीत आज पहिलोपटक सुन्न पाए भनेर यहाँ सबैलाई हार्दिक धन्यवाद त्यसै गरिकन एसी दिनेश लेख्नुहुन्छ सम्पूले सुन्नुपर्ने कार्यक्रम अझ रमो गीतहरू यदि कोही साथीहरू लोकसेवा आयोगको तयारी गर्दै गर्ने साथीहरू हुनुहुन्छ भने तपाईँको मिनिमम तीनवटा प्रश्नको तयारी हन्ड्रेड पर्सेन्ट हुन्छ भनेर लेख्नुहुन्छ एसी दिनेश रेट पाण्डा लेख्नुहुन्छ दाई नेपालमै रेकर्ड भएको पहिलो गीत चाहिँ कुन हो भनेर उहाँले प्रश्न गर्नुभएको छ अरू गीत वा कसको गीतको गीत बारेमा उहाँको यो प्रश्न हो त्यति थाहा भएन यद्यपि अरू रेकर्ड भएका धेरै गीतहरूमध्ये पहिलो रेकर्ड भएको कलकत्तामा र अन्य गीतहरू धेरै नेपालमै भएका हुन् आजको कार्यक्रममा अर्को एउटा गीतका कुराकानी गर्छौ तारा थापाका बारेमा तारा थापाले नेपाली संगीत जगतमा धेरै नयाँ गीतकारहरूको गीत गाएर लन्च बनाए अर्थात उनले शुभ मुहुर्त गरे धेरै गीतकारहरूलाई तर तारा, तारा थापाकै स्वरमा आफ्नो पहिलो गीत रेकर्ड भएको थियो गीतकार सुभाष चन्द्र ढुंगेलको यद्यपि सुभाषचन्द्र ढुंगेललाई भक्तराज आचार्यको स्वरमा जति चोट दिन्छौ देव मायाू वा अरूण थापाको स्वरमा चोट के हो व्याथा के हो जस्ता गीतबाट हामी सम्झना गर्न सक्छौं सुभाषचन्द्र ढुंगेल गत वर्ष छिन्नलता गीत पुरस्कारद्वारा छिन्नलता गीत पुरस्कारद्वारा सम्मानित गीतकार हुनुहुन्छ भने उहाँका धेरै गीतहरू अहिलेका युवा पुस्ताका गायक गायिकाले पनि गाइरहेका छन् तर तारा थापाले उनको पहिलो गीत दार्जीलिङका संगीतकार धनजय थापाको संगीतमा गाएको यो गीतका कारण सुभाष चन्द्र रेडियोमा परिचित भएका थिए तब बनाई पाको स्वरमा पहिलो पटक रेकर्ड भएका गीतकार सुभाष चन्द्र ढुंगेलको यो गीतसँगै सुभाषचन्द्र ढुंगेलकै समकालीन गीतकार दिनेश अधिकारीको चर्चा आउँछ दिनेश अधिकारी, अधिकारी आज नेपाली गीत संगीत आकाशमा सर्वाधिक सक्रिय गीतकार कवि हुन् दिनेश अधिकारी नेपाली चलचित्र झुमाको बोल बोल पाखाहरूदेखि लिएर सिमानाको मतिमी नहुँदा मरे तुल्य हुन्छु वा पृथ्वीको यो मनभन्दा बेसी छ जवानी जस्ता गीतहरूका कारण सर्वाधिक चर्चामा छन् तर दिनेश अधिकारी कविका रूपमा पनि सधैँ नै स्मरणीय मानिन्छन् दिनेश अधिकारीको पहिलो गीत राम थापाको संगीतमा मिरा राणाको स्वरमा रेकर्ड भएको थियो भने दिनेश अधिकारीलाई नारायण गोपालका गीतपछि एउटा अलगै उचाई प्राप्त भएको थियो दिनेश अधिकारीका समकालीन गीतकारहरू राजेन्द्र थापा वा कृष्णरी बराल श्री पुरूष ढकाल सुभाष ढुङ्गेल यी सबैको भीड़मा दिनेश अधिकारी पहिलो गीतकार थिए जसको शब्द नारायण गोपालले गाउन मन पराए र बारेमा गीतकार दिनेश अधिकारी आफ्नो विचार यसरी राख्नुहुन्छ रमाइलो यसमा के छ भने अलिकति मैले पृष्ठभूमिमा जानुपर्ने हुन्छ दिव्य खालिङसँग वास्तवमा मैले दिव्यदायी भन्थे तर हाम्रो मित्रवत सम्बन्ध थियो पछि अनि मैले चाहिँ उहाँलाई गीतहरू उहाँको र मेरा सहकार्य चलिराखेको बेलामा उहाँले एउटा गीत नारायण दाईलाई सुनाउनु भएछ र त्यो गीत चाहिँ नारायण दाईले गाउने भइसकेपछि ल गीतकारलाई पनि लिएर आउनु खाना खाने गरी भनेर म गएँ दिव्य दाईको साथमा त्यो दिन छलफल हुँदाहुँदै दिव्य खालिङ र नारायण गोपालका बिचमा केही कुरामा त्यो गीतका सन्दर्भमा एउटा शब्दको उच्चारणका सन्दर्भमा चित्त बुझेन त्यसपछि उहाँले त्यो दिन गीत नगाउने हुनुभयो नारायण राईले त्यो गाउँछु भनेको गीत नगाउने हुनुभयो अनि फर्किँदै थियौ देवे खालिङसँग म एक हिसाबले रिसाउँदै थिएँ तपाईँले बढ्दै जिद्दी गर्नुहुन्छ भनेर पछि चाहिँ दिवे मलाई फर्काउँदै हुनुहुन्थ्यो सम्झाउँदै हुनुहुन्थ्यो होइन नारायण तिम्रो गीत नगाउने कुरै छैन कसरी भने होइन नराम्रो गीत गाउँदै गाउँदैन ना नारायण गोपालले त्यसकारण राम्रो गीत खोज्दाखेरि तिमी कहाँ आइपुगिहाल्छन् नि भनेर ठट्टा चल्दै थियो र उहाँहरूको बिचमा त्यसपछि चाहिँ अलिकति सम्बन्ध चिसिए जस्तो पनि लाग्यो पछि पन्ध्र बिस दिन जति पछि म रेडियो नेपालको परिसरभित्र थिएँ रत्न रेकर्डिङ संस्थानतिरबाट नारायण दाई चाहिँ मोटरसाइकलमा आउनुभयो मैले नमस्ते गरेँ उहाँले मोटरसाइकल रोक्नुभयो अनि दिनेश अर्को गीत छैन नयाँ ना भनेपछि एउटा गीत छ भने अनि कसले गरिरहेको अनि दिव्य खालिङले सङ्गीत गर्नुभएको छ अनि तिमीलाई चित्त बुझिहाल्छ छ अनि भनेपछि ल त्यसो भए म गएँ भन्नुभयो उहाँ चाहिँ सोझै पछि थाहा पाएअनुसार दिव्य खालिङ कहाँ जानुभएछ र चाहिँ ए त्यो दिनेशको नयाँ गीत छ हरेक टेप गरिदेऊ अब त उहाँहरू सोम सोम भन्नुहुन्थ्यो एकअर्कालाई अनि टेप गरिदिनु भनेर भनेपछि अनि दिवे खालिङले त्यो टेप गरिदिनु भएछ त्यसपछि उहाँले लिएर आउनुभयो र त्यो गीत चाहिँ रेकर्ड भयो संजोगले त्यो गीत रेकर्ड हुँदाखेरि चाहिँ म जागिरको सिलसिलामा थिएँ के अरे बाहिर थिएँ रेकर्डिङको अवधिमा म यहाँ रहेन यहीको गीत रेकर्ड भएको तिमी जुन रहरले ममा आयो सबै सुख सधैँ पायो म डुबु dinara <laughs> सौ हे <sum> कार दिनेश अधिकारीको आवाजमा गीत र गीतसँग सम्बन्धित रोचक जानकारीहरू प्रत्यक्ष सुन्ने अवसर प्राप्त भयो राजेश्वर उदय पाल्पाबाट लेख्नुहुन्छ त्यो पनि अति अति नै मनपर्ने गीत तिमी जुन रहले ममा फुल्न आयो आह क्या सुन्दर गीत मन प्रसन्न भयो धन्यवाद दिनेश अधिकारीको भोलि नेपाल भारत पुस्तकालयमा चार बजे विमोचन हुने हिन्दी कविता संग्रह सम्वेदना कि स्वरको सफलताको कामना गर्दै वहाँसँग गरिएको कुराकानीको सानो अंश मात्र हामीले प्रस्तुत गर्न सक्यौं बाँकी अंश कुनै दिन फेरि प्रसारण गर्ने र आजको यस कार्यक्रमका बारेमा हामीलाई जेवी गाउँले लेख्नु भएको छ अधेरी रात भएर के भो र उज्यालो एफएमबाट अझ राम्रो गीतहरू सुन्दा यो मनै उज्यालो उज्यालो भइरहेछ शुभरात्री सम्पूर्ण मित्रहरू लगायत दाजु प्रकाश आमीलाई पनि जेबी गाउँले मटेला यहाँहरू सबैलाई हार्दिक कृतज्ञता ज्ञापन गर्दै आजको यस कार्यक्रममा तपाईहरू छुट्नै नहुने गरी सहभागी हुनुभएकोमा हार्दिक कृतज्ञता र आभार प्राविधिक मित्र गौतम का साथ यो प्रस्तुता प्रकाश सामीलाई पनि विदा दिनुहोस्